उन्नाश दशमलव चार मेगा हर्ज कांड संचार डट कम रहा संचार नेटवर्क का विभिन्न पार्टनर स्टेशन मार्फत हामी सुनी रह प्रिय श्रोता सुन्ने लनखो सुन मला को, को नया अंक में हार्दिक स्वागत कार्यक्रम में हमीश्वर प्रसाद कोईराप्रसिद्ध उपन्यास सुमनिमा सुनाई देशको किरा कथा यो, यो उपन्यासको नाम सुम्मा भए पनि यो सोम दतको पनि कथा हो सुम्निमा किराती वाला हो भने सोम दत्त कट्टर ब्राह्मण यी दुई केन्द्र पात्रको माध्यमबाट उपन्यासकार कोइरालाले सोमदत्तको आदर्शवादी जीवन र सुम्निमाको व्यवहारवादी दर्शन बीचको घर्षण देखाउनु भएको छ हामीलाई आशा छ हाम्रो प्रस्तुति शैलीका कारण पनि तपाईँले यो पुरानो उपन्यासमा नयाँ स्वाद भेट्नुहुनेछ ब्रह्मचार्य पालनको कठोर साधनामा लागेको सोमदत्त सुम्निमाकै कारण आफू विचलित भएको महसुस गर्छ इन्द्रियमाथि आफ्नो नियन्त्रण नभएको महसुस गर्छ यस अर्थमा ऊ सुम्निमासँग र आफ्नै अठोटसँग हारेको महसुस गर्छ यही कारणले सुम्निमासँग कहिल्यै नभेट्ने गरी मनोमालिन्य बढाएको सोमदत्त मनमा पीड़ाको भारी बोकेर आश्रम फर्किँदै गर्दा अघिल्लो अङ्क टुङ्गिएको थियो सोमदत्तले अब के गर्छ प्रस्तुत छ उपन्यास सुमनिमा तेस्रो भाग अत्यन्त शिथिल भएर सोमदत्ता आश्रम पुग्यो मानव अकस्मात ऊ एउटा रोगी हुन गएको छ देहमा शक्ति किंचित मात्र पनि थिएन पुत्रलाई त्यस्तो दीन अवस्थामा शिथिल पग बढाउँदै विस्तार विस्तार आइरहेको देखेर सोमदत्तकी माताले चिन्ताको स्वरमा भनिन् के भो सोमदत्तलाई वनजंगलको कुनै हिंस्रक जुले त आहत गरेन पुत्रलाई सूर्य दत्त पनि कुटीबाट निस्किए पुत्रको अवस्था देखेर उनले बेग्रातुर भएर सोधे के भो पुत्र तिमीलाई वन पर्वतको कुनै अज्ञात गर्तमा त परेनौ तिमी असावधानीले विचरण गर्दा शरीर हत अहत त छैन माता पिताका समीप पुगेर दिन बाणीमा सोम दत्तले भन्यो मेरो तपस्या अझै अपूर्ण छ म यही क्षण यस आश्रमलाई त्यागेर कठोरतम व्रथमा लाग्छु पितामातासँग आशीर्वाद र विदा लिनका लागि मात्र म अहिले यहाँ उपस्थित हुँ. यति भने उसले झुकेर दुवैको चरण स्पर्श गर्यो र सन्ध्याको अन्धकारमा वन प्रान्तको बाटो प्रस्थान गर्यो अश्रुमय मातापितालाई विमूढ अवस्थामा उभिएकै छु साँझतिर सुम्निमा पनि आफ्नो गाउँमा पुगी उसकी आमाले छोरीको अनुहार देखेर चिन्ताले सोधी ए सुम्मा के भ अहिलेसम्म नारीको मानले कुनै उपायद्वारा संयममा राखेको आँसुको बाँध आमाको बच्चनले एक्कासी टुट्न गयो सुम्मा रुन लागे बिजुवा पनि घरबाट आँगनमा निस्कियो र छोरीले रोएको देखेर विस्मित हुँदै सोध्यो किन यसो गरी सुम्नीमा कसले के गर्यो आमाले भने तेरो यो उमेरमा वनजङ्गल त्यसै एक्लै चार्दा वायुदेव लाग्छ भनेर भनेकै थिएन तलाई झन् त्यो कोसीको किनारतिर त एक्लै जाने हुन्न तरुनी केटीले भाले भने अब सुम्निमाको उमेर पनि पुग्यो अहिलेसम्म त उसले दुलहा पनि खोज्नुपर्ने यही बेला आमाले सोधिन् ए आमा सुम्निमा सो आइ तेरा कोही तरुणा साथी छैनन् यो गाउँमा किन नखोजे कि सुम्निमाले रुन्चे स्वरमा भने मैले गाउँको कुनै तरूणो केटोलाई चिनेकै के छैन आमा आश्रमको सोमधत्त बाहेक आमाले मायाको हातले युवती छोरीको शिर सुमसुम्याई सुम्निमा बलिन्द्र आँसु झार्दै घुक्क घुक्क रुन लागि ल ल धन्द नमान् सुम्निमा, आमाले आश्वासनको स्वरमा भने कुनै पनि किराती केटो तँलाई पार भाग्यमानी ठान्ने ठान्नेछ तैले हुन्छ मात्रै भन्नुपर्छ हेर छोरी हेर त तेरो यो कलगलाउँदो शरीर आमाले सुम्निमाको शरीरलाई मायाको हातले सुमसुम्याउन लागे इस प्रकार एक दिन साजय को तीव्र तोड़मा सोमदत्त आश्रम को लघुकृत जीवनवास्कड़ो आश्रम ले पने उसको तपस्या में बाधा पुरानी गांव बंधु बांधव स्वजन परिजन सबूला शून्य करा उरण्य में आश्रमवासी आक थी अब आश्रम को जीवन उून्य भ सांसारिकताको कतिसम्म न्यूनीकरण सम्भव हुँदो रहेछ आकाश उसको छादन वायु उसको पहिरन र कन्दमूल उसको स्वल्प भोजन हुन गाए शरीरले यदि एउटा महान पराजको तीतो स्वाद उसको जीवमा छाड़े भने अब शरीरलाई अन्तिम रूपबाट पराजित नगरी छाड्दैन सो दत्त यही अठोट गरेर ऊ गृह त्यागीबाट आज आश्रम त्यागी भएको थियो उसको यात्रा एउटा महाविन्याक्रमण थियो उद्योग पर्वको यात्रा दैवी शस्त्रार्थको सङ्ग्रहका लागि वशिष्ठद्वारा प्रतिपादित ब्रह्मतेजको आर्जनको लागि र आध्यात्मिक शक्तिको सङ्गठनको लागि जुन निष्ठाले प्रेरित सोमदत्तले आश्रमको जीवनसम्मलाई पनि त्याग्न बेर मानेन त्यो निष्ठा कसरी असत्य हुन सक्ला र कुन अज्ञात शक्तिबाट चालित सोमदत्त माताको चरण स्पर्श गरेर एक क्षण पनि दुविधामा नपरि घरबाट निस्कियो समाज र परिवारको सुरक्षामा जसलाई घरको ओतले घाम र पानीबाट जोगाएर राखेको छ र रा सुनिश्चित आयस्तद्वारा पेट पालेर जीवित रहिआएको छ त्यस्तो सामान्य मानिसले सोमदत्तको प्रेरणाको मर्म कसरी बुझ्ने जुन वस्तुलाई सांसारिक मानिस बहुमूल्य ठानेर सदा सर्वदा हृदयमै टाँसेर राख्दछ त्यसलाई मूल्यहीन माटोको डल्लो समझेर लत्याउँदै के को प्राप्तिको निम्ति सोमदत्त हिँड्यो कसले बुझ्ने धेरै जोगी भिक्षार्थीहरू शरीरभरि खरानी घसेर हिडेको हामीले देखेका छौं त्यसै हुनाले बानी परेर यो त्यागको रूपलाई अकौतुक दृष्टिले हेर्छौं त्यसका प्रति कुनै उत्सुकता नलिएर जुन मार्गका उप अविचलित आस्था राख्दै अध्यावधिसम्म पनि गृह त्यागीहरू विभिन्न स्थानमा घुम्दै फेरो लगाइ रहेका छन् त्यस्तो त्यागको रूप किन देखिने गर्छ यो संसारमा किन यसको परम्परा नै स्थापित हुन गयो वर्तमान कालसम्म पनि संध्या को लोप होना को प्रकाश में सज तीर पिठ्यों इसकी दिने निस्किदिने प्रवृत्ति आयो। यो त निश्चित नै हो कि सोमदत्त किराँतवालासँग पराजित भएर मर्माहत भएको थियो उसको महान आस्थामा एउटी ज्ञानहीन अनार्यवालाले यति ठूलो आघात पुर्याएकी थिए कि सोमदत्त रन्थनिएको थियो उसको अहिलेसम्मको ज्ञान र संयमको तपस्या त्यस्तो शुष्क तृण जस्तो अकिचन रहेछ कि सुमनिमाको अग्निस्पर्शले धप्प बलेर खरानी हुन पुग्यो के यो पराजयलाई ऊ सजिलैसँग बिर्सियोस् त्यसो भए के ब्राह्मण दर्प कुण्ठित भएर प्रतिकारको उपाय गर्दैछ त के ब्राह्मणत्व केवल तीक्षणतम् अहम मात्र हो त तिखारिएको अहंकार भाव मात्र तर के तपस्यालाई अहंकारको आर्जन रीति मात्र भन्ने के यो सबैको शिरको उपदिप्त भएर उठेको दण्ड जस्तो अहम्को जागृति मात्र हो जो यसका प्रति समुचित विनितताका साथ नझुकेको शिरलाई श्राप दिएर दग्ध पार्दछ तपस्याले ऋषिहरूलाई सूर्यको अहम र त्यसको अहमको रक्षार्थ ब्रह्मतेज बाहेक अरू के दियो र त्यस्तो हो भने त्याग तपस्या इत्यादि के मिथ्याको वर्ण मात्र हो के यसमा कल्याण भावना छँदै छैन र यदि यसमा गर्वको प्रेरणाबाहेक अरू केही छैन भने मानिसले आफ्नो मानव स्तरभन्दा उच्चा उठ्ने यसको लक्ष्य होइन भने स्वीकार गर्ने त त्यसो भए मानव प्रगतिको आधार नै के हो त यदि त्याग र तपस्या होइन भने सोमदत्तले अहम कुण्ठित भएको बोध गरेन उसले पराजित भएको त अवश्य नै अनुभव गर्यो र ऊ विक्षुब्ध पनि निश्चय नै भयो तर उसले यसबाट यो पनि जान्यो कि उसको तपस्या अझै कति अपर्याप्त नै रहेछ उसलाई आफ्नो अध्ययन र ब्राह्मण परम्पराले बताएको थियो कि यथार्थ सुख शरीरमा निवास गर्ने तत्त्व होइन त्यो त त्यस्ता भावनामा निवास गर्दछ जुन भावना कर्तव्य पालन गर्दा मानिसमा जाग्रत हुन्छ कर्तव्य हो उच्चतर प्राप्तिको प्रेरणा पाएर चालिएको कदम तर कुनै पनि प्राप्ति त्यसको मूल्य नचुकाएर उपलब्ध हुँदैन त्यो मूल्य हो शरीरको सतत दान त्यही हो त्यस्तो प्राप्तिको मूल्य जो मानिसले आफूलाई क्षत विच्छ पारि शरीरलाई संज्ञा शून्य बनाई बनाई चुकाउँछ शरीरको समस्त मागलाई त्यसका समग्र चेष्टालाई निशेष पार्ने प्रयास नै तपस्या हुने महत्तर प्राप्तिका लागि त आश्रमबाट निस्कको विजयको स्वप्न लिएर निस्केको थियो मनमा आस्थाको प्रेरणा थियो तर त्यति मात्र थिएन उसको मनमा सुमनिमा पनि नजाने त्यो किसिमबाट त्यहाँ बस्दै उसँगै आइरहेकी थिए मनमा कुदिएको त्यही मूर्तिलाई त मेटाउनु थियो नि उसले अहिलेको तपस्याको हेतु वान्छालाई निर्मूल गर्नु थियो जो सियो जस्तो सुमनिमाको रूपमा उसको मर्मलाई च्स च्वास्व घोचिरहेको थियो अहिले थालेको तपस्या त्यही च्व मूर्तिलाई हृदयबाट निर्मूल गरी उखाले थीयो। आश्रम निस्किए सोमदत्त ने अतिशय कठोर जीवन यापन करो निराहार भार निर्जला भारपेयी भारती शीतकालमा कैलाश तीर्थको मार्गमा हिमाञ्छादित मानसरोवरको जलमा डुबेर ग्रीष्मका दिनमा हिङ्ग्लास तीर्थको मरूभूमिमा पञ जाग्नी बालेर कहिले ऊ सूर्यको आतपमा देह पाक गर्थ्यो कहिले त्यसलाई जलकुण्डमा डुबाएर नुहाउँथ्यो र कहिले समुद्रको चट्टानका उप बदमासन लाएर तपस्यारत हुँदा समुद्रको नुनिलो पानी र वायुले पखालिँदा पखालिँदा उसको छाला उप काही जम्थ्यो र सिपी शम्बुक कर्कट शैवाल उसको शरीरमा टाँसिन्थे अनि प्रत्येक प्रयासपछि सोमदत्त आफ्नो मनलाई निहालेर हेर्थ्यो कि सुम्निमाको अवशेष अझै बाँकी रहेको त छैन यस प्रकार योगी भएर उस समस्त विश्व चाहर्दै हिँड्यो कतै उसलाई बौलाहा भने कतै उसको डरलाग्दो आकृति देखेर ग्रामीण बालबालिकाहरू तर्सेर भागे र कहीँचाही महात्मा मानिएर पुजियो भने उसको संपूर्ण शरीर में कत्ल कतला जम्दय शरीर सुक्त गयो कंकाल में बेरिंग छालाभरी चाउरी माल्यो कूप जस्तापिल करने आंखा भयोत्दक ज्योति टल्किे जनपद में कति तर्स भाग थे दैवी तेज समझे श्रद्धा युक्त होन्थे पर पराल को मुठो जस्तों पिंगल जटाझुट उसको टाउको में खड़ा थी रसरिक्त जोर्नी का हाड़ शुष्क काठ जस्ते खटखट शब्द करते तर के सुम्निमाले उसलाई त्यस अवस्थामा पनि पछ्याउन छाडिरह यताकदा पीडाले सोमदत्त कराउँथ्यो यो धुकधुकी दुग नथाम्मे उन्जेल सुम्निमाले मलाई छाड्ने भइन भनेर त्यसपछि ऊ झन घोर तर तपस्याको प्रयोग आरम्भ गर्थ्यो कतिपटक त प्राणान्त अवस्थामा कुनै नदीको तटमा उसलाई फेला पारेर धार्मिक व्यक्तिहरू उसको सेवा गर्दथे र त्यसरी उसमा पुन प्राणको संसार हुन्थ्यो एकपटक कुनै वनमा दीर्घ ध्यानावस्थामा स्थित भएर बस्दा धमिराको गुणले उसको शरीर ढाकियो कुनै राजकुमारीको कौतुकपाद प्रहारले भत्किँदा ध्यान सोमदत्त प्रकट भएको थियो यस प्रकार अनेकानेक प्रयोगद्वारा सोमदत्त आफूलाई वासना शून्य बनाउँदै गयो घोरतर तपस्या र प्रयोग में तलिन रहे एक दिन अन्तमा उसलाई आफ्नो तपस्या सफल भए जस्तो लाग्यो त्यस दिन द्वारमा गंगा, द्वार गंगा स्नानोपरान्त धेरै बेरसम्म पद्मासनमा लीन भएर उ ध्यान माग्न थियो सूर्यको प्रथम किरणका साथै उसका चच्छु पनि उग्रिए दक्षा दृश्य सूचीमाय छन् मानव धोएर पवित्र भएका छन् शान्त वातावरणमा केवल गङ्गाको कलकल ध्वनित भइरहेको थियो नेत्र खोल्ने बित्तिकै उसले देख्यो सूर्यको एउटा किरण रेखा गंगाको घाट नजिकै पानीमा परेको छ र त्यो ठाउँमा एउटा सानो आलोडन भइरहेको छ त्यो आलोडी जलमा बनेका लघु उर्मिका उप सूर्यको त्यो रश्मी रेखा सुवर्ण कलश बनाइरहेको छ उसको मनमा परम शान्तिको बोध भइरहेको छ विशेष आनन्दको अनुभूतिले उसको सूर्य अनुहार प्रसन्न थियो त्यही समय उसले एउटा नारी कट्टा सुन्यो हे तापसी यता नहेर म स्नार्थ जलभित्र पसेको छु अनि पो सोमदले देख्यो कि एउटा नग्न तरुणीको जल क्रीडाले गङ्गामा त्यो सानो आलोडन भएको रहेछ र त्यसका उप सूर्य किरण परेर काञ्चन प्रभालाई त्यहाँ विकीर्ण गरिरहेको रहेछ सोमदत्तले भन्यो मेरो चच्छुले केवल जल र सूर्यराशिको क्रीडालाई हेरिरहेको थियो बाले तिमी निशङ्क उदक क्रीडा तापसिको तिम्रो ग्रहण स्वभाव अनुसार तत्काल सोम दत्तले आफ्नो हृदयमा सोमनिमालाई खोज्यो उसको हृदय रिक्त थियो एकदम शून्य र एकदम खोक्रो उसमनिमा निर्विकारिक रह्रीड़ा सुमीमा शून्य हृदय का साथ्यपस्या उसके मृग चर्म र्डल टिप्यो राल सूर्य लक्ष्य कर आज मेरे तपस्या जितेन्द्रिय भाई तेई समय उसले माता पिता को समझना भो जसलाई एक दिन संध्या मुहूर्त में आश्रम छाड़े ऊ हिड़ीदी अब निशंक भार ऊ आश्रम फिर सकता आश्रम का लागी, गाठे गाठा परेको अत्यन्त शुष्क शरीरलाई लौरोको सहाराले क्लान्त पगमा सोमदत्त एकदिन जब आश्रमको लिपेको प्राङ्गणमा उपस्थित भई ठेङ्ग उभियो उसका वृद्ध मातापिताका क्षण हुँदै गएका दृष्टिले उसलाई चिनेनन् धेरै वर्षपछि फर्केर आएको आफ्नो पुत्रलाई कुनै वृद्ध तापसी रात बिताउन आएको सम्झिए सूर्य स्वागत गर्दै भाने हे अतिथि देव तपाईँलाई स्वागत छ कहाँबाट आउनु के परिचय छ तपाईँको के परिचय छ तपाईँको सोमदत्तले आफ्नो झुकेको कम्बरमा हातको टेवा दिएर केही सोझो हुँदै आँगनबाट भन्यो पूज्य पिताले मलाई चिन्नु भायना र नजिकै आएर उसले दुबैका चरणमा जटा जटाम शिर राखेर रा, दण्डवत गर्यो गदगद भएका मातापिताले बारम्बार उसको शिरलाई सुखे उनीहरूका आँखा पुत्र स्नेहले रसाउन थाले सोमदत्तले भन्यो तपस्याबाट म इन्द्रजयी भएर आएको छु इन इंद्रियर पूरा विजय प्राप्त करें मको यूर्यदी पत्नी हर्षाश्रो झार्ते हमी आशा पुत्र, तीम पुत्रलाई पुनः प्राप्त गरेर वृद्ध दम्पत्ति अत्यन्तै आनन्दित भए झन् तापसी पुत्रको आफूले इच्छा गरेकै जस्तो विकास देखेर उनीहरूको आन्तरिक सन्तोषको सीमा रहेन जब सोमदत्त बिहान विभिन्न योग मुद्रामा बसेर निर्मिमेश चचुले सूर्य किरण गर्दै त्राटक गर्थ्यो उसको दुब्लो पातलो अनुहारमा सूर्यको आभालाई लक्ष्य गरेर उसकी जननी गद, -गद भएर भन्थिन् मेरो पुत्रको मुख तप तेजले उद्प्त छ जिव्वालाई कण्ठभित्र मस्तष्को ठिक मुन्तिर पसाएर अमरत्व रसको एकान्त आस्वादनमा लीन भएको सोमदत्तलाई हेरेर गर्वले रोमाञ्चित हुँदै सूर्यदत्त भन्थे भ्रमणि यो असाध्य खेचरी मुद्रा पनि पुत्र सोमदत्तका लागि सहजसाध्य भएछ पुत्रबाट दिनभरि दिनभरि आत्मा सम्बन्धी प्रवचन तथा वेद उपनिषद् र अन्यान्य धर्मग्रन्थका उल्लेख उदाहरण तथा विद्वतापूर्ण विचार बिन्दुका साथ परमात्माको व्याख्या सुनेर माता आफ्नो कोखलाई धन्य धन्य मान्द मान्दथिन् र पिता आफ्नो पितृत्वको सार्थकता ठान्दथे उनीहरू मुखामुख गरेर भन्थे पुत्र सोम हाम्रो समस्त कुललाई सहजै तारण गर्ने भयो तर एउटा कुराले भने उनीहरूलाई ठूलो चिन्ता थियो आफ्नो विवाहका प्रति पुत्रको नितान्त विराग सूर्य दत्तले चिन्तित स्वरमा भने के हाम्रो कुल सोम दत्तपछि निर्मूल नै हुने भयो उनकी पत्नीले आफ्नो सेतो कपालमा निराशाको हात राख्दै भनिन् पितृहरूले आफ्नो भाग अब कसबाट पाउने त हाम्रो वंश यही पुत्रमा शेष हुन गयो भनेन् एक दिन वृद्ध माताले किंचित आशंका र संकोचका साथ यो विषय सोमदत्तको अगाडि राखिन र भनिन् पुत्र सोमद तिमीले विवाह गर्नुपर्छ सोमदत्तले अनुत्सुकताको दृष्टि उठाएर बहुतै विरक्तिको स्वरमा मातालाई भन्यो हे माध्ये मलाई विवाहको के प्रयोजन पिताले यसको उत्तर दिए सन्तान उत्पत्तिका लागि विवाह धर्मअनुष्ठान हो पुग्छ मैले त आजीवन ब्रह्माचारी रहने विचार गरेको छु सुन बच्छ कर्तव्य हेतुले गरेको विवाह निर्दोष मात्र होइन अपितु धर्म प्रेरित पनि हो आमाले पनि थापिन् प्रेत योनी र पुतन नर्कबाट पितृकुललाई केवल पुत्रले मात्र उद्धार गर्न सक्छ सोमदत्त तिमीले त समस्त धर्मग्रन्थ हेरेका छौ त सोम उस्तै उदासीनताका साथ आफूले ओढेको कम्बललाई पछाएर आफ्नो शरीरलाई देखाउँदै भन्यो पुण्यमय माधव मैं ब्रह्माचार्य को साधना काटे मंस सा खंड का शरीर भरी खाटे खाटा थे घोर तपस्या को अचिंत्य कठिनता का चिन्ह सोमदत्त को सारा शरीर में देखे एक माता पिता स्तब्धपनी भाई कई समय पीछे स्तब्ध शांति भंग करते विनय को स्वर में सूर्यदत्त ने भाने हेर पुत्र कर्तव्य पालन को पत्नी समागमले ब्रह्मचर्य खण्डित हुँदैन केवल वासना त्याज्य हो आमाले पनि आफ्नो अनुनयको स्वरमा भनिन्तानका लागि तिमीले आफू जस्तै तापसी ब्राह्मणीको पाणी ग्रहण गर्नुपर्छ अनि मात्र हामी निश्चिन्तताका साथ स्वर्गलोकको यात्रा गर्न सक्छौ सोमदले क्षण स्वरमा यति मात्र भन्यो उसको वाणीमा कामना र उल्लासको कुनै सूक्ष्म अति सूक्ष्म झल्को पनि थिएन तर त्यतिकैको सानो स्वीकृतिले सोमदत्तको जीवनयात्रा अगाडि बढ्छ पितृ ऋणबाट ऊण हुने हेतु लक्षित थियो उसको स्वीकृतिमा विवाहको साधारण शारीरिक हेतु भन्दा भिन्न हेतुले प्रेरित भएर सोमदत्तले पितामातालाई वचन दिएको थियो एवम् केही दिनपछि एक ब्राह्मण दम्पति कन्या पुत्रीका साथ त्यस आश्रममा आए सूर्य दत्तहरूबाट आतिथ्य ग्रहण गरिसकेपछि अतिथि ब्राह्मणले आफ्नो यात्राको लक्ष्य बताए तपाईहरू जस्तै उच्च कुलीन ब्राह्मण परिवारसँग सम्बन्ध राख्ने हेतुले हामी आफ्नो कन्याका साथ तपाईहरूको आश्रममा आएका छौँ हाम्री सुलक्षिणा कन्या ब्राह्मणोचित शिक्षा दीक्षाले सम्पन्न छिन् यो सुनेर सूर्य हर्षित भए उनले भने हे अतिथि हाम्रो निम्ति पनि यो सम्बन्ध कल्याणकारी लाग्छ धर्मशास्त्र अनुसार नै स्वयं तपाईँकी सुरक्षिणा कन्यालाई म पुत्र सोम दत्तका निम्ति माग्दछु जसका सम्बन्धमा यो वैवाहिक चर्चा दुई दम्पतिहरूमा भइरहेको थियो ती सोमदेखि कन्या निष्प्रिय भएर अर्के वार्तामा लागेका थिए सोमदत्तले विवाहप्रति नितान्त अनाग्रहको भावमा कन्यालाई सम्बोधन गर्दै भन्यो जीव र आत्माको द्वैतभाव केवल परमात्मा गएर लुप्त हुन्छ उसका क्र सु कन्यानी मधुरो स्वर में समर्थन करीद आमाबू विवाह संबंधा विधिपूर्वक स्थिर करते थे भने। उई निकट बसे का भावी वर रधु कसरी अनेकता यथार्थता का विभिन्न अंश हु एकता निराकर शून्य को पर्यायवाची अर्थ हो कुरा भाई प्रतिपाबंधी वार्ता समाप्त भन्या का पिता शुभश्य शीघ्रम पुत्र का पिता पनी समर्थन मेरो करते मेरे विचार हो उ सोमदत्त भरीर स्वल्पजीवी तुच्छ मंस पिंड हो कन्यापनी सदृश्य विचार व्यक्त करते थी अवश्य श्वास फुले को पानी को फोका मेरे दुवैको सहमति थियो शरीरको विकारबाट आत्मा जति असंल तथा शुद्ध रहन सक्दछ उति नै परमात्मा त्यो आफूलाई आत्मसाथ गर्न समर्थ हुनेछ मोक्ष आत्मा र परमात्मा एका हुन सकेको स्थिति भोलिपल्टै वैदिक धर्मासार स्थापित भएको अग्निवेदी परिक्रमा गरेर शास्त्रोक्त विधिको अनुष्ठानद्वारा उनीहरू पतिपत्नीमा अवस्थित भए विवाह कार्य संपन्न भाई सूर्य दत्त ने पुत्र सोमदत्त सोमदत्त पुत्र प्रति मेरे मुख्य रण अब तिथिक प्रति कर्तव्य करने वृद्ध दंपतिद्वयिक कर्तव्य को परिसाप्ति पशी सन्यासतर्फ ध्यान दिन लगे एक दिन सोमदत्त कोटी सामू आब हम तिमीहरूसँग विदा भएर उत्तरायण पथमा प्रस्थान गर्छौ सन्यासी भएर योगद्वारा प्राण विसर्जन गर्ने शास्त्रमा लक्षित आयुमा अब हामी पुगिसकेका छौ योजित न वर बधूले आफ्ना पूज्य पाद पितृहरूका चरणमा मस्तक राखे उनीहरूको मस्तक सुखेर वृद्धहरूले आशीर्वाद दिए जाँदा जाँदै सूर्य भने पुत्र सोम शारीरिक सुखको त्याग गरेर तिमी तपस्यामा फीभूत भएका छौ तसर्थ अन्त्यसम्म पनि धर्मलाई नछाडे सोमदत्तले भन्यो हे देव सुख भावनाको मेरो कलमश दीर्घ तपस्यामा भष्मीभूत भइसकेको छ अब ममा शुद्ध कर्तव्य तथा धर्मको प्रेरणा पुनित सुमर्ण खण्ड मात्र शेष छ वृद्ध माता पिताहरूले हिमालयको यात्रा आरम्भ गरेपछि सोम दत्त र उसकी पत्नी पुलोमा आश्रमको प्रधान कोटीमा सरे दुवै तपस्वी ब्राह्मण थिए उनीहरूको अधिकांश समय धर्मशास्त्र अनुसार निर्दिष्ट दैनिक कार्यको सम्पादनमा व्यतीत हुन्थ्यो बिहानभरि वैदिक अनुष्ठानका साथ यज्ञादी कार्यमा उनीहरू संलग्न हुन्थे यज्ञको अग्निले उत्तप्ध मुख र धुवाले पिरो भएका आँखा पुस्दै पुलोमा ब्राह्मणी दुवैका लागि स्वल्प भोजन बनाउथे र पतिको उच्चिष्ट भोजनको एक दुई गाँस टिपेर ऊ फे पति को कोठा में पुग्थी और दुबईजना दिनभरी धर्मग्रंथ का विभिन्न पुस्तक को अध्ययन पाठ में तलिन ह सन्ध्याकालीन धार्मिक समाप्त गरेर स्वल्प भोजन पछि सह ग्रहण गर्नुभन्दा पूर्व र पुनः केही कालसम्म दियोको धुमीलो आलोकमा धर्म ग्रन्थहरूको पाठ गर्थे साधारणत त्यस समय उनीहरू पाठमा निहित सत्यासत्य रूप व्याख्या गर्दथे स्वयं पुलोमा पण्डित नारी थिए त्यसो हुँदा अध्यात्मवादको सुस्मा सूक्ष्म अर्थ र व्याख्या गर्नमा सोम दत्तको यथार्थ रूपले अर्धाङ्गिनी भएकी थिै दिन अध्ययनको तन्मयतामा उनीहरूलाई समय गएको ज्ञानै दीप कूप मा तेल सकिए उ ज्ञान कि रात्री कियन शीर उठाए कुछ खंडली बत्ती उगे पत्नी करते सोमदत्त भो अब ब्राह्मणी प्रकाश को आवश्यकता पूर्णमिधम को व्याख्या तुम सुन जाओ पुलोमा उथी आफ्नो कुशासन गरेर त्यही कोठाको बित्तामा अडाइ राख्थी पतिका लागि एउटा लामो कुशासन फोकाएर भुइँमा ओछ्याइदिन्थी र त्यसका उप एउटा पातलो कम्बल बिछ्याएर त्यस रातका लागि विदा लिँदै दे, पतिदेवको चरणमा मस्तक राख्दथी पति गदगद हुँदै भाग्यवती भए भन्दै आशीर्वाद दिन्थ्यो अनि पुलोमा आफ्नो कोठामा आएर सुत्नका लागि कुशासनमाथि कम्बल ओछ्याउँथी र एकछिनसम्म श्लोक पाठ गरेर सुत्थी अर्को कोठामा सोमद पनि सुत्नुभन्दा अगाडि एकछिन श्लोक पाठ गर्थ्यो आफ्नो दशरथात्मज कौसल्ये दृशो पा विश्वामित्र प्रियम बिहान सैया त्याग गरेपछि सोमदत्तले नित्यको जस्तो कुटीको पिँढी आँगन र संहार लिपोत गरी परिष्कृत भएको पाएन पति उठ्नुभन्दा पहिले नै पुलोमाले यो काम गरिसकेकी हुन्थे ब्रह्मुहर्तभन्दा अगावी पुलोमा उठ्थे र स्नार्थ कोशी नदी पुग्थे स्नादि तथा सन्ध्यार्चना आदि दैनिक कार्य सम्पन्न गरेर ऊ गोशालामा पुग्थे उसले देखेर कपिल चञ्चल हुँदै आहँग जुरुङ चुरुङ पर्दथे गोशालालाई सफा सुग्घार पुलोमाले कुटीको वरिपरि पिँढी आँगन इत्यादि उसलाई आश्चर्य लाग्यो बोलायो पुनतिरबाट आयो देव मलाई रात्रिको अन्तिम प्रहरमै रजो दर्शन भएकोले विधिअनुसार गुप्तवासमा बसेकी छु सोमदत्तले अरू कुरा सोध्ने प्रयोजन देखेन कमण्डलु कुशासन र एउटा धौत वस्त्रखण्ड लिएर स्नार्थ ऊ कोशी नदीतर्फ हिँड्यो दिन प्रथम प्रहरमै विधिपूर्वक आप्लावन स्नान गरी शुद्ध अहतवासा भएर पुलोमा दैनिक कार्यमा संलग्न भए सोमदत्त पनि कोशीबाट स्नान सन्ध्याधी समाप्त गरेर कुटी फर्कियो पुलोमालाई शुद्ध भएकी छेउ हाम्रा गुरुजनहरूको आज्ञा शिरोधार गरी कर्तव्य हेतुले मात्र पुत्र प्राप्तिका लागि आज हाम्रो समागम काल उपस्थित भएको छ हाम्रा स्मृति तथा धर्मशास्त्र अनुसार त्यो कार्य सम्पन्न गर्नका लागि आज विशेष याज्ञिक अनुष्ठान हामीद्वारा सम्पादित हुनुपर्छ होस् पतिदेव अनुष्ठानु सर्वना मूल त वासना कामनाको परित्याग पति देव काम र वासनाबाट म बिल्कुल शून्य छु भार ब्राह्मणी मलाई यसको ज्ञान छ अब विधि पूर्वक गरिने यज्ञ तथा भविष्यका लागि आवश्यक धान तिमी तिमीले धारण केही बेर पछि एक ढक्की चामल कुटेर पुलोमा कुटीको प्राङ्गणका बीच निर्मित यज्ञस्थलमा आइपुगी सोम दत्तले मन्थन गरेर समीको गर्भबाट उत्पन्न असत्वद्वारा अग्नि प्रकट गरायो यत्नपूर्वक प्रस्तुत संविधाका सुकेका काष्ठ खण्डमा अग्नि प्रज्वलित भयो त्यसपछि पोलोमाले फुटेको थाली पाकको विधिद्वारा घृत संस्कार गरिएको चामलको चरू पकाएर त्यसको संस्कार समेत सम्पन्न गरेपछि थाली पाकबाट अलिअलि अन्न लिँदै सोमदत्तले अग्निमा तीन पटक आहुति दियो तदनतर गृह सूत्र को विधि अनुसार यज्ञ कार्य चलि प्राय मध्यान्ह अंतिम शिष्टकृत होम करें उसन बा उठे अग्नि को प्रखर राप रूर्य को आतपले दुबई दंपत्ति को अनुहार रातो अग्निले ग्रहण गरेर भस्म भएको चरुको एउटा सानो खण्डलाई सोमदत्तले एउटा सानो छेस्काले झेक्यो र सुइरोको टुप्पोमा शेष रहेको घिउले खरानीलाई भिजाएर पहिले आफ्नो मस्तकमा त्यसको प्रसाद रूप तिलक लगायो अनि पुलोमालाई पनि लगाइदियो सोमदत्तले भन्यो पुलोमा आज हामीले चरुको यो अवशेषलाई पात्रमा झेकेर भोजन गर्नुपर्छ तदनुसार त्यो थाली पाक चरुको भोजन गरेर पश्चात हात गोडा धोएर आसमानद्वारा आफूलाई शुद्ध पारि पवित्र जलले पुलोमाको अभिषेक गर्यो यस प्रकार त्यस दिन शास्त्रोक्त नियम अनुसार यज्ञ कार्यको अनुष्ठानको सम्पूर्ण विधि सम्पन्न हुँदा नहुँदै तृतीय प्रहर भइसकेको थियो त्यस बेलासम्म पति पत्नी दुवै अत्यन्तै क्लान्त र शिथिल भइसकेका थिए दिनान्तको सन्ध्या कार्य सम्पन्न समय तक्षण नै आइहाल्यो सदाको जस्तो उनीहरूले कोशी तटमा सन्ध्यादी पूजा आज समाप्त गरे गाईको दुधमा बिहान कुटेको चामलको खिर पकाएर त्यसमा गाईकै घिउ मिसाएर रा, पुलोमाले रात्री भोजन प्रस्तुत गरी सोमदत्तले खीरको भोजन गर्दै भन्यो जुन पुरुष विमल वर्ण वेदायी तथा पूर्ण आयुमान पुत्रको कामना गर्छ त्यसले यस्तै पाक विधिद्वारा प्रस्तुत पाएसको भोजन गर्नुपर्छ एता पुलुमाले थाकेको स्वरमा भने स्मृति भोजनपछि उनीहरूले नियम अनुसार केही बेरसम्म धर्म ग्रन्थको पाठ गरे शयनकाल उपस्थित भएपछि पुलुमा उठे सोमदत्तले भन्यो ब्राह्मणे पुत्र प्राप्तिका लागि आज तिमीले मेरै कक्षमा आउनुपर्छ पुलोमाले क्लान्त स्वरमा भने तथा आफ्नो कोठामा जान लाग कि पुलोमालाई सोमदत्तले पनि क्लान्त आज्ञा दिँदै भन्यो पुलोमा तिम्रो कुशको शयनासन पनि यही कक्षमा ल्याऊ र हेर ब्राह्मणी शुद्धिका लागि मृतिका पात्रमा अलिकति गोबर र गोमूत्र पनि ल्याए स्नान गर्न ताम्र घटहरूमा नदीको जल त प्रस्तुत नै छ अनुष्ठानबाट क्लान्त भएको शरीरलाई सोम दत्तले कुशको गुन्द्रीमा विश्रामका लागि त्यसी राखिदियो आफ्नो सुत्ने आसन र गहुत गोबर इत्यादि सबै आवश्यक सामग्री लिँदै एकछिनमा पुलोमा पतिको कोठामा उपस्थित भई सोमदत्त थाकेर पल्टेको थियो उसले सयन आसन ओछ्याउँदै भने आजको यो विशेष अनुष्ठानले शरीर किंित क्लान्त सदेव। अब दीप बाहिर राखिदेऊ ब्राह्मणी अत्यन्त शिथिल अनुभव गरेको सोमदत्तले पल्टेकै अवस्थामा भन्यो एकछिनपछि सोमदत्त बिस्तारै गुन्द्रीमा उठेर बस्यो उसले भन्यो अब आजको अनुष्ठानलाई पुरुषले पन्नुपर्ने मन्त्र बाँकी छ ब्राह्मणी पुत्र प्राप्तिका हेतु सम्पन्न हुने शारीरिक समागममा शरीर तत्व रहँदैन तिमीले यो बुझेकी नै छौ शरीर तत्वको बोध भएर शारीरिक सुखको अनुभव हुन थाल्यो भने समागमको कर्तव्य हेतु लोप भएर जान्छ धर्म विलिन हुन्छ र धर्म मानको त्यो स्थितिमा रहन्छ केवल पार्शविक वृत्ति मात्र मलाई यसको ज्ञान छ पतिदेव पुलोमा अत्यन्त थाकेको अनुभव गरिरहेकी थिए उसले मसिनो स्वरमा भने सोमदत्तले पनि थाकेकै स्वरमा भन्यो तिम्रो उपस्थेन्द्रिय भेद हो र मध्यभाग प्रज्वलित अभिनिम योन समागम त केवल धार्मिक अनुष्ठान हो वाजपेयुपस्ति हो भर्ता पुलोमाले भाने सोमद मन्त्र गर्न थाल्यो अमो अहमस्मै साथ्य मोहम समाहमस्मेह पृथ्वी अमोहस्मे सा बाणी, बाणी पुलोमा यति थकी कि उसले मन्त्र पाठप्रति ध्यान केन्द्रित गर्न सकिन बरू मन्त्र पाठले उसलाई तन्द्राको अनुभव पाए जस्तो लाग्यो एकछिन ऊ उँगे जस्ती भई उसलाई तन्द्रैमा मसिनो स्वर सुने जस्तो लाग्यो देवी ला सहभावमा सहरे दस धारण गरौं मंत्रोच्चारण द्वारा विधिपूर्वक पत्नी को आलिंगन करोमदत्त मंत्र को जाप करो पुलोमा को मुख में मुख चोर उसके विष्णुर्वनी कल्पयतु को मंत्र पढ़ना लगो अ पुलोमा को शरीर ऊपर शरीर सुताओ किमल का माला धारण करी अश्विनी कुमार माम रूप स्थित होन्मी गर्व को आधार करून् शरीर समागम को विधि संपन्न करे पति पुलमा आज को, को शरीर भोग बोध तो करे नाशुनाशक्त तो तिथि शरीर टेके उठाऊ पुलोमा ने छीण स्वर में आर्यपुत्र सदै को जस्तु भोलिपल्ट बिहान उठा पुलोमा ने विरक्ति रकान को अतिरिक्त अरू कई परिवर्तन आपू में पाइन सोमदत्त ये पित्रृण मुक्त होने प्रयत्न करहन उत्तरदायित्व आपको कांधवा झिकी को जो अनुभव भेस को सन्तोष थी उब परमा चिंतन में उन्नी निर्वाध रूप लगनशील होने भाई भोलीपल्टि नई उ दैनिक जीवन सदा को जो संचालित होने एक महिनापछि पुलोमाले फेरि ऋतुकालमा प्रविष्ट भएको सूचना सोमदत्तलाई दिए ऊ फेरि गोशाला पछाडिको वनमा तीन दिनका लागि गुप्तबासमा गई नलिपेको कुटीको भ्राङ्गणमा उभिएर चिन्तित हुँदै सोमदत्तले भन्यो भ्रामी पितृ ऋण जुकाउन अझ बाँकी रहेछ पुलोमा पनि विरक्त भए यसरी नै पुलोमा आफ्नो पुत्रेष्टि अनुष्ठानको निष्फलताको सूचना सोमदत्तलाई दिन लागे दुवैजना भविष्यका प्रति आशंकित भएर चिन्तित हुन लागे सोम दत्तले सोच्यो हाम्रो अनुष्ठान विधिहरूमा त केही भूल भएन उसले सोध्यो पुलोमालाई पुलोमा ऋतुकालमा तिमी काँसको पात्रमा भोजन त गर्दिनौ यस्तो प्रश्नको आक्षेप लक्ष्य गरेर पुलोमाले किंचित तीव्र वाणीमा उत्तर दिए यो आश्रममा पात्र नै कहाँ छ र अनि कसरी त्यो त्रुटि मबाट सम्भव हुन सक्थ्यो अनि व्यक्तले सोध्यो त्यसो भए के भयो त्रुटि त निश्चय नै भएको छ कतै कसैबाट गौमा त कपिलालाई त तिमीले छुने गरेकी छैनौ नि आसूचित कालमा के मलाई यो साधारण धर्म ज्ञान पनि छैन र देव यस आक्षेपको पनि पुलोमाले दृढ भएर प्रतिवाद गरे जति जति रजो दर्शन काल निकट हान्थ्यो उद्विग्न हान्थे सोमदत्त बारम्बार निराशा को व्यग्र होन्थ जति जीती शरीर समागम उद्देश्य विफल देखे उतनी यज्ञादी धार्मिक कार्य में वृद्धि करते दैनिक अनुष्ठान समय बढ़ाऊ लगे पूजा आजा जापताप रन आराधना को अवधि सन सन लंबी गयो ऋतु दर्शन को दिन त अनेक विधि को पालना लाई एक क्षणका निम्ति पनि अवकाश मिल्न नसक्ने भयो तर तैपनि प्रतिमास सबै उपाय विफल भएको प्रमाण पुलोमा दिइरहन्थे दुखी भएर सोम रत्त भन्थ्यो मन भुलोमालाई कुनै दैवी श्राप्त छैन यता पुलोमा पनि शरीर र मनले थकित भएर सोच्न लाग्थे ब्राह्मणलाई पूर्वजन्मको कुनै दोषले पुत्र प्राप्ति लेखेको छैन क्यारे उन्हीं दिन एक नाचसंग बीती थी पूजापाठ यम नियम ध्यान निधि ध्यासन प्राणायाम आदि यौगिक क्रिया तथा विभिन्न यज्ञादि वैदिक अनुष्ठानहरूमा दुवै निष्प्रिय प्राणी थिए पुत्र स्थापित हुन गएको सम्बन्ध फलदायी नभएकोले उनीहरू मनमा चिन्तित हुन थाले उनीहरूको आपसी सम्बन्धमा एक प्रकारको चिडचिडापन र मनोमालिन्यता देखा पर्न लागेको थियो हुन त उनीहरूलाई पहिले पनि एक विशेष प्रयोजन नभए जस्तो थियो वैवाहिक उद्देश्य विफल हुँदै गएको अनुभव गरेर उनीहरूको आश्रम जीवनमा कटुता उत्पन्न पुलोमा पहिलेकी जस्तो निमुखा भएर बस्थिनथी अब ऊ प्रत्युत्तर नदिएर पतिको आज्ञालाई अन्धविश्वासमा सिरोधार्य गर्दिनथी सोमदत्तले पनि आफ्नो अनन्त ज्ञानको बोधमा पत्नीका साना त्रुटिहरूका प्रति क्षमाभाव राख्न छाड्यो धर्मग्रन्थ तथा आध्यात्मिक विषयहरूलाई लिएर उनीहरूको वार्तालाप कहिले कहिले शास्त्रार्थमा परिणत हुन्थ्यो दुवै आफ्नो पाण्डित्यको ढिपी लिन्थे एक दिन पूर्णापूर्ण मदचेतलाई लिएर उनीहरूमा खोर शास्त्रार्थ भयो वाद विवादलाई पतिको अधिकारले टुङ्ग्याउँदै सोम दत्तले भन्यो पुलोमा ब्राह्मणी बो अब तिमी सुत्न जाऊ रात धेरै गइसक्यो पुलोमा जुरुक्क उठी उसलाई सम्बोधन गर्दै सोम फेरि भन्यो तिमीलाई त थाहा छ कुनै कुनै शास्त्रमा नारीलाई धर्मग्रन्थको अध्ययन वर्जित गरेको छ पहिलेका ऋषि मुनिहरूले बुझेरै रचेका रहेछन् हेर कोठा बाहिर निस्केकी पुलोमा उसको कुरा सुनेर थामी उसलाई एक पलका लागि त पतिको किपुर भन्ने आँटेकी थिएचाहरूका रचयिता स्त्री नै थिए तर क्रोधलाई बलपूर्वक नियन्त्रणमा राखेर केही नबोली ऊ बाहिर निस्कि तै पनि नित्यको नियम अनुसार पतिको गोडा ढोगेर आफ्नो आसनी लिँदै जाने कुरा भने उसले बिर्सिन् यस्तै अर्को कुनै दिनको कुरा अखारण फेरि उनीहरूमा वाद चर्कियो आत्महन्ता भन्ने शब्दको आध्यात्मिक अर्थलाई लिएर सोमदेखि ईशावासले आवृत्त अन्धलोकमा आत्महन्ता पुग्छ भनेर भनेको छ के त्यो पनि आफ्नो शरीरको हत्या गर्नेलाई नै भनेको हो त पुलोमाले पनि आफ्नो स्थिति नबद्लिएर केही उच्च स्वरमै उत्तर दिए हो त्यही भनेको आत्महनता पदलाई शरीरहन्ताको अर्थमा जान्नुपर्छ मत्यधर्मा शरीरलाई हत गर्न अर्थात् मार्न सकिन्छ आत्मा अविनाशी भएकोले त्यो मर्त्य छैन पुलोमाको कुरा चित्त बुझाएन सोमनात्तले आफ्नो तर्क प्रस्तुत गर्यो ब्राह्मणी यहाँ हन्त भन्ने शब्द मार्नेको समार्थक प्रतिशब्द होइन यो के यो तुल्यार्थक शब्द हो यथा अर्थात् जस्तैको अर्थमा प्रयोग भएको आत्मालाई नबुझेर जसले त्यसको उचित सेवन गर्दैन त्यसले आत्मालाई मारे तुल्य गर्छ त्यो भन्न खोजेको पुलवामालाई सोम दत्तको तर्क काट्ने प्रतितर्क हत्तापत्ता आएन तर एकैछिन भए पनि निरुत्तर भएर बसिरहनु पर्दा उसलाई अकारण नै क्रोध उम्लियो सोमदत्तले तत्काल आफ्नो विजयको क्षणमा सन्ध्याकालीन धार्मिक वार्तालाई समाप्त गर्दै भन्यो फुलोमा मानु त्यही क्षणको प्रतीक्षामा थिए पतिलाई छिट्टै ढोगेर ऊ आफ्नो कोठामा आई र इशा ईशावास्यो परिषद् पल्टाएर पढ्न थाली, आज उसलाई कुण्ठित भएको बोध भयो पाठमा पनि उसले ध्यान लगाउन सकिन् उपन्यास सुम्निमा को तेस्रो भाग यही सकिन्छ हामी आशा गर्छौ यो उपन्यास र हाम्रो प्रस्तुति तपाईँलाई रोचक लाग्यो हवस्ता त आजको अङ्क यति नै उपन्यास सुम्निमा र यस कार्यक्रमबारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने भुवन पौडेल पवन राज प्रतिक्रिया काम संस्था वंचार एट जीमेल डॉट कॉम